भनेर अर्को दुविधा पोखने मन बोली राखेँ त्यो भित्रबाट त्यत्तिकैमा अर्को ब्राह्मण मण्डली गयो फेरि उत्साहसित एक पछि अर्को गर्दै अगाडि पछाडि भएर होइन खाली यहीँ बसिरहेर तर्क मात्रै गरेर त काम हुँदैन त हिँड्नु पर्यो नि त भन्ने आयो भित्रबाट अनि लम्किनुभयो सुशीलाजीले दिएको त्यो दुई मुठीको पोको आफूले खाने भनेर दिएको त्यो सकेन सकेन आँटे अवस्थाको थियो अर्को तिन मुठीवाला पोको थियो त्यसलाई लुकाउँदै दपाउ दबाउँदै छिपाउँदै कसैले नदेखुन् कुरा नचलाउन् यो के हो भनेर कसैले नसोधिदियोस् भनेर त्यसलाई सब प्रकारले लुकाउँदै छिपाउँदै एउटा ढोका दोस्रो ढोका तेस्रो ढोका चौथो ढोका पाँचौँ ढोका गर्दै छैठौँ ढोका गर्दै सातौँ ढोकामा सुदामाझी पुग्नुभयो त्यहाँ त दानाध्यक्षको कार्यालय रहेछ थरी थरीका वस्तुहरू रत्न माणिक्यहरू हिरा पन्ना मोती त्यति मात्र होइन त्यहाँ गौधान चाहनेहरूले त्यो रहेछ सुलभ त्यहाँ भूमि दान चाहनेहरूलाई त्यो र त्यो सुलभ त्यहाँ अन्नदान चाहनेलाई त्यही र सुलभ त्यहाँ सब प्रकारका वस्तुहरू छन् दानका चिजहरू सब जाँदै आफ्ना आफ्ना अभिष्ट वस्तुहरू लिँदै हिँड्दै गर्दा रहेछन् ऋषिहरू ब्राह्मणहरू तर सुदामाजी त केही पनि नभने उभिरहनु भएको सब थियो सबैको पालो सकियो अनि दानाध्यक्षले सोधे महाराज हजुर त केही माग्नु के पनि हुन्न केही लिनु पनि हुन्न हजुर आखिर केही लिनु नै भनेर यहाँसम्म आउनुभयो होला हजुरलाई के चाहिएको छ ब्राह्मण देवता भनेर दानाध्यक्षले सोध्न थाले सुनामाजीले था भन्नुभयो जी, जी। मलाई यी मध्ये कुनै पनि चिज चाहिँदैनन् अनि किन यहाँसम्म कष्ट गर्नुभयो त महार भनेर सोद्धा म त म त रुक्मिणी वल्ल प्रभुको दर्शन गर्न आएको दानाध्यक्षजी भनेर भन्नुभयो सुनामाजीले दानाध्यक्ष त त्यो ऐश्वर्यमय वातावरणमा हिरा पन्ना हातले रातौँ दिन चलाएर हुर्केका बढेका उनलाई भक्तहरूको महिमा के खोलोस् उनले त मजा गरेसु रामाजीलाई ओ हो हालत त यो छ महाराजको घुँडा फाटेको धोती पहिरहेछन् कञ्चुक पुना चढिएको छ बिना तलीका जुत्ता छन् हालत त्यस्तो त लक्ष्मीपतिसँग भेट्न आएको अरे परिहासको भावमा होइन हजुर भगवान रङ रुक्मिणी बल्ल प्रभुसँग भेट्न आएको मिल्न हो दानाध्यक्ष के पर्नुहुन्छ भगवान् हजुर हजुरको के नाता छ भगवान को हजुर के पर्नु ए यी दानाध्यक्षले त मलाई त यसरी पो सोध्न थाले था। अलि यी आएर सोध्यास्तो गरेर म के बोल्न कम छु र म भनेर सुदामाजीले भन्नुभयो दानाध्यक्ष म भगवानको साढु भाइ हुँ साढु भाइ बुझ्नुभयो सुनेर दानाध्यक्षजीलाई हँसी पनि आयो हालत यो छ सा। लक्ष्मीप्रतिका साडु भाइहरूले कुरा त पाउँछेकै गर्नुहुँदो रहेछ महाराजी भनेर हाँसे दानाध्यक्ष ए साडु भाइ हजुर हजुर कसरी साडु भाइ हुनुभयो अलिकति अर्थ्याइदिनुहोस् न सोनामाजीले भन्नुभयो दानाध्यक्ष उहिले कहिल्यै देवता दानव मिलेर समुद्र मन्थन गरेका थिएँ अरे कताबाट भाग्यले भनौँ केले भनौँ म पनि पुग्याएर छु म पनि त्यहाँबाट कुनामा यसो दुप्किएर बसिराख्या समुद्र मन्थन चल्दै गयो काम दिएन गाउँमा घोडा ऐरावत हात्ती पारिजात वृक्ष अप्सराहरूको समूह लक्ष्मीजी यसरी विभिन्न रत्नहरू एक सय एक उत्तम वस्तुहरू निक्लिँदै गए भगवान्ले कतिलाई स्वर्गलोक भूषण बना भन्दै पठाइदिँदै गर्नुभयो काम दिनु गाउँमातालाई ऋषिहरूलाई सम्पिदिनु भयो इत्यादि हुँदै गयो हातमा बर्माला लिए कि लक्ष्मीजी आउनुभयो देवता दानवहरू दुई पङ्क्तिमा बसे जसका कण्ठमा बर्माला पनि ठिक छ भनेर अनि लक्ष्मीजी हातमा बर्माला लिएर कसैलाई हर्षित कसैलाई विस्मित बनाउँदै नगिचमा आए जति सबै हर्षित मान्थे आफूलाई माला आफैलाई मिल्छ भनेर उहाँ पार गरेर गइदिनु हुन्थ्यो अनि सबै निराश हुन्थ्यो त्यसो गर्दै अघि बढ्दै गएर बिचमा प्रभु नारायण विराजमान हुनुहुन्थ्यो उहाँको कण्ठमा बरमाला अर्पिदिनु भयो लक्ष्मीजीले सबैले जयकर मनायो लक्ष्मी बाल्लभ भगवानको बडा सुन्दर उत्सव भयो त भगवान hey! देख्दा देख्दै समुद्र मन्थनको अवसरमा लक्ष्मीपति बन्नुभयो एकैछिनपछि त दानाध्यक्षजी त्यहाँ त एउटा कपाल भयो थार जगटे, सबै फाटिया चित्रा पहिरेकी हातमा सुकिया माला लिएर मेरा पतिदेव कहाँ हुनु होला कता हुनु होला भन्दै आई दरिद्रता म जान जहाँ बसिआ थिएँ लुकेर त्यहीँनिर आएर मलाई देख्ने बित्तिकै आहाहा मेरा पतिदेव त यहाँ पो हुनु भनेर त्यो सुकिया माला मेरो घाँटीमा पहिराइदिएँ दरिद्रताले अनि म चाहिँ दरिद्रताको पति भएँ त्यही समुद्रबाट लक्ष्मीजी आउनुभयो उहाँका पति प्रभु त्यही समुद्रबाट दरिद्रता प्रकट भए त्यसको पति चाहिँ म म मौ भगवान्को साडु भाइ होइन दानाध्यक्षी दाना दक्षी दाना एकछि्रमा आएँ हँसी पनि आयो हो महाराज बुझेँ मैले हजुर साँच्चीकै भगवान्को साढु भाइ हुँदो रहेछ अनि हजुर प्रभुको दर्शन गर्ने हो दाना अनि हजुरको परिचय पाऊ त हजुर कहाँबाट आउनु भएको सुदामाजीले भन्नुभयो म अवन्ती देशबाट हजुरको शुभनाम मेरो नाम सुदामा हो दानाध्यक्षजी मेरो परिचय प्रभुमा जाहेर गरिदिने भनेर सुदामाजीले भन्नुभयो दानाध्यक्षले भने हजुर यहीँ राजोस् म प्रभुमा बिन्ती गरिदिन्छु भने जे आदेश हुन्छ त्यही हुन्छ अगाडि भनेर दानाध्यक्षभित्र प्रभुमा निवेदन गर्छु भनेर गएँ सुदामाजीले विचार गर्नुभयो दानाध्यक्षले त आफ्नो हिसाबले निवेदन गर्छन् प्रभुमा म आफ्नो अन्तर को निवेदन किन न पोखौ प्रभुका सामु भनेर सुदामाजी पनि केही निवेदन सुनोनैया मिलो हेर सुनो दामा भिखारी तेरे दर प्या नह पास मेरे धन का खान ज्ञान नुणोको हे जानि हूं हृदय में आशा तुहारी हौ तेरे दर पे आया, रिखारी सुनो हे कैया मिलो हे मुरारी, सुनो हे तेरे तेरे दर पे आया पे आया सुख अमिरी अमीरी गरीबी न तुम देखते हो मुरादे दुखी की न तुम तोड़ते मुरादे दुखी की, तुम तोड़ते, हो। मुरा दुखी की तुम तोड़ते हो यही है सुनोगे हमारी यही दर पे आया, प्या भिखारी, तेरे दर पे आया, भिखारी।, भिखारी, सुनो हे मिलो हे हेरा सु भक्तवर सुदामा जी को, सुदामाजीको द्वारकाधीश भगवानको सुदामाजीले पनि आफ्नो अन्तर निवेदन भगवानमा गर्नुभयो उता दानाध्यक्षले गएर भने प्रभु प्रभु हजुरका परमप्रेमी भक्त ब्राह्मण देवता आउनुभएको छ सुदामाजी अवन्ती देशबाट आउनुभएको छ हजुरको दर्शन गर्न आउनुभएको भनेर ढोकामा उभिनु भएको छ सुदामाजीले त्यसरी आउनुभएको भन्ने सुनेर भगवान्ले आफ्नो बितेको घटना सम्झिनुभयो त्यस दिन महारानी रुक्मिणीजी बिहान बिहान दौडिँदै भगवानको महलमा आउनुभयो र भन्नुभयो प्रभु प्रभु आज हामी कहाँ बहुत ठुला अतिथि आउँदै हुनुहुन्छ यो सङ्केत भइसक्यो प्रभु मलाई कसरी थाहा पायो रुक्मिणी तिमीले भनेर प्रभुले सोद्धा आज आज चुल्हामा भान्साघरमा चुल्हामा आगो बाल्न लाग्दाखेरि झर झर झर धर गरेर आवाज आएको हुनाले भान्सेले सङ्केत गरिसकेका छन् आज ठुला यहाँ आउँछन् अतिथिको आगमन हुन्छ रुक्मिणी तिमीले त भानसेको कुराबाट बुझिछौ सङ्केत पाइछौ मलाई त हृदयमा पहिल्यै सङ्केत भइसकेका छु आज मेरा परमप्रेमी छ खा मेरा परमप्रिय स्नेहबहाजन मित्रभर सुदामाजीको आगमन भइसकेका छु मैले देखिसकेका छु सुदामाजी घरबाट हिँडिसक्नु भएको छ बाटोमा आउँदै हुनुहुन्छ कहाँ आइपुग्नु भएको होला मैले त्योभन्दा पहिल्यै थाहा पाइसकेको रुक्मिणी आज हामी कहाँ बहुत ठुला महान् पुण्यमय पावन आत्मा त्यस्ता अतिथिको आग आगमन हुँदैछ किनकि भक्तले कहीँबाट पनि कुनै सङ्कल्प मनमा ल्याओस् मलाई त्यसको थाहा भइसक्छ धेरै पटक कोसिस भए उहाँको प्रयासहरू भए तर यसपटक त्यो उहाँ आउँदै हुनुहुन्छ सुदामाजी मैले हिँडिसके देखिया छु भनेर भगवान् श्रीकृष्णले भन्नुभयो त्यतिकैमा दानाध्यक्षले गएर भने प्रभु यस्ता सुदामाजीको आगमन सुदामाजीको आगमन भएको छ ढोकामा उभिनु भएको छ भनेर भन्ने ओहो सुदामाजी आई नै पुग्नुभयो यहीँ आइपुग्नुभयो कोही कहाँ हुनुहुन्छ त मेरो सुदामा कहाँ हुनुहुन्छ त मेरो सुदामा भन्दै भगवान् आफ्नो सिंहासनबाट उठेर दगुर्नु भयो मूल ढोकातिर बाहिरको ढोकातिर सुदामाजीलाई ढोकामा देख्ने बित्तिकै अङ्कमाल गर्नुभयो भगवानले भक्तले भगवान्लाई र भगवानले भक्तलाई प्रेमाश्रुले सेजन गर्नुभयो निकै बेर सुदामाजीको अङ्कमालमा आबद्ध भएर केही बेर पछि त्यसबाट मुक्त भएर भगवान् सुदामाजीलाई हातमा समातेर भित्र लिएर जान लाग्नुभयो सुदामाजी एकदम संकोची सङ्कोचले त्यो सुशीलाले पठाएको उपहार कसैले देख्ला र के च्यापेर ल्याएको यो भनेर भन्ला भनेर बचाइ बचाइकन सङ्कोच सङ्कोचित दबी दबी भित्र जानुभयो भगवानले सुदामाजीलाई भित्र लिएर गएर सिंहासनमा विराजमान गराउनु जताततै मणिमय खम्बा छन् त्यताततै मणिमय झालरहरू छन् झण्डी रहेका चम्किला चम्किला झालरहरू जमिनहरू त्यस्तै चम्किलो मणिमय खम्बाहरू मणिमय छानु हेरौँ मणिमय त्यस्तोमा गएर सङ्कोच सङ्कोचसित गएर बडो मुस्किलसँग सुधाम सिंहास्थानमा बस्नु हो त्यसपछि भगवान् अब खबर दिन लाग्नु रुक्मिणी सत्यभामा जाम्बवती मित्रबिन्दा लक्ष्मणा भद्रा सत्या कालिन्दी आओ, आओ आओ आज द्वारका वासीहरूको ठुलो सौभाग्य भइरहेछ भा� हेर महान तपस्वी मेर परम भक्त शिरोमणि को आगमन भएर आएर उहाँको दर्शन गरेर आएर भन्नुभयो मैसीहरू सबै आए, आए तातीबद्ध भएर पङ्क्तिबद्ध भएर आए सुदामाजी आएपछि सबैलाई आशीर्वाद दिनुहुन्थ्यो सौभाग्यवती भव पुत्रवती भव सौभाग्यवती भव पुत्रवती भव अ पच्चिस भा भो सयौं सय हजारौँको ताती चलिरहेछ आइरहेछन् सबैलाई सौभाग्यवती भव पुत्रवती भव सौभाग्यवती भव पुत्रवती भव भन्दा मन्दिरहरू सुदामाजीको त सासै रोकिनु त हालो थियो त्यो हालत भइसक्यो महाराज भगवान्ले विचार गर्नुभयो भने तिमीहरूले किन यस्तो गडबड गरे तिमीहरू एक एक गर्दै यसै गरी आयौ र उहाँले आशीर्वाद दिँदै गर्ने हो त महात्माजीको त धामबासै होला यहाँ द्वारकामै धामबास होला जो देखेनौ तिमीहरूले के हाल भइसक्यो एकैचोटि आऊ सबै ती सबै महिषीहरूले आएर एकैचोटि दर्शन गरे चुनामाजीले सबैलाई एकै वाक्यले आशीर्वाद दिनुभयो सौभाग्यमा त्यो भन्ने बडो सुन्दर वाक्यले एउटै वाक्यले आशीर्वाद दिनुभयो त्यसपछि दर्शनको काम त सक्यो अब भगवानले आज्ञामा तिमीहरू सुन्दर कलशमा पवित्र जल लिएर आऊ म यी चरण धुन्छु महा तपस्वीका भनेर भगवान्ले भन्नुभयो त्यसपछि त रुक्मिणीजी सत्यभामा जामावती मित्रबिन्दा सब लहर चलो आफूले ल्याएको घडामा चाहिँ आएको पानीबाट चरण धुनुपर्छ आफैले ल्याऊँ पानी त्यही चाहिँ काममा आओस् भनेर त्यहाँ त सही कडौँ घडा जमा